सुन्नेवाजको माध्यम रनमाया खण्ड चौध तिमीले होटेलमा पैसा तिर्दा कहाँबाट झिकिरे दिएकी थियो दालनी बजैले सोधिन् यसै पटुकामा बाँधेको बिटोबाट झिकेर सहयोगको एउटा नोट दिएकी थिएँ रनमायाले आफ्नो कम्मरको पटुका देखाएर भनिन् हो त्यसै बेला त्यही होटलको मान्छेले तिमीहरूसँग निकै पैसा भएको खबर पुलिसलाई पुर्याएर पुलिस लिएर तिमीहरूलाई लुट्न आयो दाहालबाजेले भने के जान्नु मान्छे कस्तो असत्य हुन्छ भनेर रणमायाले लामो खुइयो काडिन् मेरो कान्छोको जिन्दगी बाँचे भइगयो अरे भगवान् उता जेठाको के हविगत पारे हुन् माइला र साइली पनि के भए हुन् रणमायाले गहफरेको पुस्दै भनिन् ए बजै शोक गरेर पनि के गर्नुहुन्छ र मेरा चार भाइ छोरा चारवटी बुहारी तिन छोरी तिन ज्वाइँ बाह्रजना नाति नातिना सबैको खुट्टो पत्तो छैन कुन जन्मको धर्मले हामी बुढाबुढी चाहिँ अहिलेसम्म छुट्टिएका छैनौँ दाहालनी बजैले आफ्नो व्यथा पोखिन् सबै कर्मको लेखान्त हो बजै के गर्नु हामीले र दाहालले भने सुन सबैका कुरा सुनिरही हरकली पनि सातो गए जस्ती गरेर ट्वल्ल परिरहेकी थिई सिङ्गे दाजु गोसेलिङ सेमजोङ पत्ताल्ले बुडीचुक किकोरथाङ कालीखोला लामी डाँडा र धनेसे आदि ठाउँबाट भागेर आएका बिस पच्चिसजनाको समूहमा ल्याएर रणमाया सुनकेशरी हर्कली र मिठुलाई मिसाएपछि आफू चाहिँ हिराको खोजीमा हिँडेका थिए भुटानका विभिन्न ठाउँबाट आफूहरू जस्तै बेघर हुन पुगेका सबै आफ्ना देशका मानिसहरू भेटिँदा रनमालाई केही सहज भएको थियो तर सुन केसरी भने रातिको आतङ्कको घेराबाट बाहिर निस्किन सकेकी थिइनँ मिठु आमासँगै ढाँसिएर बसेकी थिइन् उसका आँखामा पनि आश्चर्य मिश्रित डरका भावनाहरू मात्रै थिए ए बहादुर भागो यहाँ से एउटा पुलिसले सिङ्गे दाजुलाई आफ्नो डन्डाले घोष्दै भन्यो मेरो लड्कालाई देऊ अनि मात्रै जान्छु राति तिमीहरूको पुलिसले ल्याएको छ कहाँ छ सिङ्गे दाजुले भन्यो क्या बात बोल्ता है? कहाँ का लड़का? कन लड्का भाग जाऔ यहाँसे नै तो लेजाकर बन्द गरिदेङे पुलिसले भन्यो त्यसै बेला पुलिसको होलमा रातिको डरलाग्दो पुलिसलाई सिङ्गे दाजुले चिन्यो ओ दरोा साहेब मेरो लड्का कहाँ छ सिंगे दाजू त्यो पुलिस को अगिल तिर पुघेरा कराय कहा से आया है ये हराम ज्यादा कहाँ से थाने में पागल घुस जाते हैं निकाल बाहर करो इसको त्यो पुलिस करायो तुमको नौकरी ठीक से नहीं करना है तो इस्तीफा दे दो साले पागलों को बिठाता है थाने में डंडी पुलिस लाई त्यू डर लग दो पुलिस न हारियो ये जबरदस्ती घुस आया है साहब मैं निकाल बाहर कर दूंगा गलती हो गया साहब एक बार माफ कर दीजिए डन्ठेले हाकिमलाई अनुनय गर्यो त्यसपछि पुलिसहरूको टोली भित्र पस्यो आजकल यहाँ पागलोसे बहुत परिशानी बढ है त्यो डरलाग्दो पुलिस आफ्ना साथीहरूसँग भन्दै थियो लगत्तै डन्ठे पुलिस र त्यसको साथी डन्ठेले पनि मिलेर सिङ्गे दाजुलाई लछार पछार गर्दै थानाको परिसरबाट बाहिर पुर्याइदिए यो भारत पनि नेपाली जातिलाई निको गर्दा रहेनछन् भारतमा पनि त थुप्रै नेपाली छन् भनेको सुनेको थिएँ यहाँबाट पनि यिनीहरूलाई एक दिन हाम्रै हालमा पारेर खेच्छन् यहाँका नेपालीहरूलाई लगारेर थानाको परिसर बाहिर पुर्याएको सिङ्गे दाजुले लामो खुवा काट्दै सोचेको थियो अब हीरालाई कहाँ र कसरी खोजौँ हीराला नलिकन भाउजूलाई भेट्न जाँदा भाउजूको बिलोउन कसरी हेर्नु हे भगवान् म के गरौँ सिङ्गे दाजु विचलित भएको थियो अब खाली हात भए पनि दाजुको बच्चेको परिवारको सेवा गर्नु मेरो धर्म हो आफ्नो मन दौर पारेर सिङ्गे दाजु रणमाया भाइ ठाउँमा पुगेको थियो आमा बुबा दाजुभाइ दिदीबहिनी र साथीहरू हामी सबैको दुर्दशा हामी सबैले बुझेका छौँ हाम्रो भुटानको माटोबाट लघारिएका हामी एक फर्केर भुटानमै जानुपर्छ हाम्रा पुर्खाको माटो हामीलाई पर्खेर बस्नेछ अहिले हामीहरूले हाम्रो आआफ्नो र आफ्नो परिवारको ज्यान जोगाउनु नै पहिलो काम भएको छ यो भारत हाम्रो छिमेकी देश भएर पनि यहाँ हाम्रो सुरक्षा छैन हामी त्यसैले पनि हाम्रो देश नफर्काउने बेलासम्म नेपालमा पसेर शान्तिले बसौँ जे भए पनि नेपाल हाम्रा पुर्खाका देश हो त्यहाँ हामी हाम्रो देश फर्कन नपाउजेल सुरक्षा साथ बाँच्न पाउँछौँ कोसेलिङबाट धपाएर आएका चन्द्रप्रसाद तिमिल सिन्हाले जोसिलो पाराले भाषण गरे त्यहाँ जम्मा भएका झन्नै 25 परिवार भुटानीहरूले चन्द्रप्रसाद तिमिल सिन्हाको आह्वानलाई समर्थन दिए त्यसै दिन दिउँसो उनीहरूको समूह पैदलै काकड लक्ष्य लिएर हिँडेको थियो नक्सलबारीको थानामा पुगेपछि त्यहाँको पुलिसले उनीहरूलाई सोधपुछको बहानालाई निकै बेर हलमल नक्सलबारीको थाना काटेर निकै अघि पुगेपछि रनमायाले मिठुलाई खोजिन् तर मिठु त्यहाँ थिएनन् मिठु, मिठु? रनमायाले डाकिन् मिठु नानी मिठु नानी सुन केस्राले पनि डाकी तर मिठु कतै थिइनँ बाटामा कहाँ अल्मली मिठु सबै जथा नै मिठोको चर्चा गर्न लाग्यो आजै नेपाल पस्नुपर्छ यस भारत भूमिमा हामी भुटानीको सुरक्षा छैन सबै मानिसहरू आत्तिएका थिए अब मिठुलाई कसरी खोज्ने मिठुलाई खोज्नु जरुरी थियो त्यसैले सबैको सल्लाहमा सिङ्गे दाजु मिठु खोज्न फर्कने भए सेमजोङको युवा मणिकुमार खनाल सिङ्गे दाजुको साथमा पठाइए भाउजू म मिठो नानीलाई लिएर फर्कन्छु तपाईँहरू यो जत्ता नचोडिकन नेपाल बस्नुहोस् सिङ्गे दाजुले गहभरी आँसु पारेर रणमायासँग बिदा मागेको थियो झन्डै पन्ध्र दिनपछि मणिकुमार खनाल एकले शिविरमा आइपुगेको थियो मिटुको कतै पत्ता नलागेको धेरै खोज्तलासपछि पनि मिटु नभेटिएपछि फर्कने रात सँगै सुतेका सिङ्गे दाजुलाई बिहान मणिकुमारले भेटेन त्यसपछि मणिकुमार शरणार्थी शिविर खोज्दै आइपुगेको थियो सुन केसरी एकहोरी भएकी थिए त्यो सिलगढीको पुलिस आतङ्कपछि नै एकसूरे भएकी सुन मिटु हराएपछि झनै एकतमास्की भएर गएकी थिई हुँदाहुँदै एक रात रनमायासँगै सुतेकी सुनेकेशी बिहान उठिन अब रनमाया एक्लै भएकी थिइन् हर्कली भए पनि नभए बराबर थिकली झन्नै झन्नै बहुलाइ जस्तै भएर शिविरका छाप्राहरूमा दिनभरि डुलिरहन्थी कुनै कुनै रात पनि हर्कली आउँदिन थिैले अब रनमाया रनमाया मात्रै भई शरणार्थी शिविरमा मानिसहरूको सङ्ख्या बढ्दो थियो भुटानबाट सधैँजसो मानिसहरू आइ नै रहन्छन् हुँदा हुँदा शरणार्थीका शिविरहरू पनि एकपछि अर्को गर्दै खुल्दै गए एक दुई तिन चार पाँच शिविरमा भएका कसैसँग पनि रणमाया खासै बोल्दिनन् तर कुनै नयाँ मान्छे आयो भने उनी त्यहाँ कुदेर पुग्छिन् मेरो जेठो माइलो र हिरालाई देखियो सुनमाया र मिठुलाई भेट्यो उनीहरू पछि आउलान् भइगो आगन्तुकहरूको जवाफ आउनु अगाडि नै रणमाया आफै उत्तर दिन्थिन् कोही कोही रनमायालाई बहुलाही बुढी पनि भन्छन् तर उनको कुनै चाल ढाल बहुलाहीको जस्तो छैन आज पनि भुटानबाट केही शरणार्थी आएको कुरा रनमायाले थाहा पाएकी थिइन् त्यसैले उनी हतार हतार तिनीहरूलाई भेट्न पुगिन् तिमीहरूले मेरा जेठा छोरा भेट्यौ माइला र हिरालाई पनि देख्यौ अनि सुनमाएर मिठो नि सबै शरणार्थीले रणमायालाई ट्वल्ल परेर हेरिरहे छिन एकैछिन रनमायाले पनि सबैलाई हेरिन् त्यसपछि नेर टुक्रुक्क बसेर घुँडामा मुख लुकाएर रुन लागिन् बेला पनि रनमाया रुहिरहेकी छिन् उनको मुटु छेड्ने वेदनाका रुवाईहरूले महाभारतका डाँडाहरू पनि सुसाइरहेका छन् रनमायाको क्रन्दन एकनाश गुन्जिरहेछ ए कसैले सुन्यो रनमायाको आवाज समाप्त हवस् साथीहरू आजसम्म हामीले प्रस्तुत गरेका थियौँ इन्दिरा प्रसाईजीद्वारा लिखित भुटानी शरणार्थीहरूमा आधारित सामाजिक उपन्यास र नमाया हामी फेरि प्रस्तुत हुनेछौँ नयाँ निबन्ध नयाँ कथा नयाँ उपन्यास लिएर त्यतिनजेलसम्मको लागि यो आविष्कारको